तिमुलाको मुलाको जना यस मुलाको जानी मुला जान मा झुमक ना काही मा झुमक ना यसै I love you. सिङ्की मुलाको चाना मुलाको चाना चल्मा परेका पौली घुम्खिएर जाना हातेको चाहिन्छ हातेको चाहिन्छ महकडे हात चट्न पाइन्छ कुसिङ जानरे पौली सिरेर नाचिन्छ नाचिन्छ नाचिन्छु मुलाको सुम्की कुहिलाको छाना एको चाना चल्मा परे चा, परेका पौली उम्किएर छाना ए सिउरेर नाचिन्छ सिउरेर नाचिन्छ आँगै को सिंखी तुम मुला को चादा तुम मुला को चाचा सालमा पर पौली तुम खीरा चादा साल मां परे कहा पौली तुमकी ये जाना सरी में, सरी में। माचो माचो रा जान सरी बनै करि मन माछु म्याक बनाउनेको छु मुल्लाको छ जमा परे कहाँ पौली उरा जान पौली को सिमकी ही कोई मुला को जाना कोई मुला को जाना चलवा परेगा पौली ही कुमकी जाना जमा जमा भरे कपली तु छलीला छेउला छ मुलाको सिन् जानपी मुलाको जान जमा परे गौली तुखिए जान जमा परेगा पौली राजाना सा त पौली